आधा आश्रित जिल्लामा निकै उच्च रहेको मा जग्गा मात्रै. मा पुल निर्माण त्र हुने, हुने खानेको पुल्टामा घुस मागेको भन्दै टोटीको लाना ेश्वर इलाका वन कार्यालयका सहायक वन अधिकृत कुटिए सुदूरपश्चिममा विप्लव माओवादीका कार्यकर्ता माथि निगरानी बैतडीमा स्वास्थ्य कर्मी माथिको अभद्र व्यवहार पछि उत्पन्न परिस्थिति समाधान गर्न राजनीतिक दल र स्थानीय प्रशासनको सक्रियता र यार्सा गुम्बामा कमी आउन थालेपछि दार्चुलामा यारसा संकलकहरू घर फर्किन थाले संवैधानिक राज संस्था र रा। हिन्दू राष्ट्र पुनर्जीवित गर्ने लक्ष्यको नजिक पुगिसकेको रापरपा नेपालका एक नेताको दाबी। हामीले खाने स्वच्छ सफा र ताजा हुनुपर्छ भने पकाएको खानालाई राम्रो गरी छोपेर रा राख्नुपर्छ त्यसैले खाद्य स्वच्छताका लागि निम्न कुरामा ध्यान पुर्याउनुहोस् खाना छुँदा वा बनाउँदा राम्रो गरी हात धुने तथा खाना बनाउँदा प्रयोग गरिने सामग्रीहरू सफा गरी धुने सुरक्षित पानी प्रयोग गर्ने दूध खाद्य पदार्थ राम्रो गरी उमालेर खाने, खाने तथा उपभोग्य मिति नाँग खानेकुराहरू नखाने माछा मासु तथा अण्डा जस्ता खानेकुराहरूलाई राम्ररी पकाएर खाने तथा पकाएको र नपकाएको खाद्य वस्तुलाई गरी छुट्टा छुट्टै राख्ने नपकाएको खानेकुरा काट्न प्रयोग गरिने चक्कु चुलेसी जस्ता सामानहरू छुट्टा छुट्टै प्रयोग गर्ने तथा पाकेको खानेकुरालाई सुरक्षित राख्ने बजारमा पाइने तयारी प्याकेट जन्य खानेकुराहरू भन्दा घरमै पाइने खानेकुरालाई बढ़ी प्राथमिकता दिने नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रभावकारी सूचनाका लागि युनिटीको बयानब्बे दशमलव दुई मेगा हार्ज र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ मणेश ठगुनामुख विषयवस्तु एक तथ्यांक अनुसार डडेलधुराको झण्डे आधा जनसंख्या आश्रित रहेको देखिएको छ विकासका दृष्टिले सुदूरपश्चिमका तराईका दुई जिल्ला बाहेक पहिलो स्थानमा रहेको डडेलधुरामा अरूमा भर पर्ने नागरिकहरूको संख्या सत्तालिस दशमलव प्रतिशत रहेको छ आज डडेलधरा सदरमुकाममा आयोजित एक कार्यक्रममा जानकारी गराए अनुसार जिल्लाको कुल जनसंख्या एक हजार मध्ये सतसठी भन्दा बढ़ी जनसंख्या आश्रित रहेको जनाएको कलापहरूको समन्वय सम्बन्धी एक, एक दिने गोष्ठीमा एघारौं राष्ट्रिय जनगणना दुई हजार अडसठी अनुसार पन्ध्र वर्ष मुनिका तथा साठी वर्ष माथिकाहरूको जनसंख्या कुल जनसंख्याको आधार रहेको तथ्याङ्क कार्यालय डडेलधुराका तथ्याङ्क अधिकृत चन्द्रबहादुर पन्तले जानकारी गराउनु भएको हो उन्साठी वर्षपछि डडेलधुराको जनसंख्या दुब्बर हुने देखिएको छ कार्यक्रममा महिलाका नाममा घर जग्गा दर्ता निकै कम रहेको जनाएको थियो जानकारी गराएको तथ्याङ्क अनुसार महिलाको नाममा तीन दशमलव उनासठी प्रतिशत रहेको छ यसै गरी जिल्लाको गरिबी दर त्रिचालिस दशमलव तीन रहेको र देशमा पैसठी स्थानमा रहेको कार्यक्रममा जानकारी गराएको थियो सूचकमा का डरधुरा पचासौं स्थानमा रहेको छ तथ्याङ्क अधिकृत पन्तका अनुसार जिल्लामा असुरक्षित खानेपानी प्रयोगकर्ता झण्डै 30 प्रतिशत रहेका छन् कुपोषणको दर भने जिल्लामा निकै उच्च रहेको उहाँले कार्यक्रममा जानकारी गराउनु भएको हो पाँच वर्ष मुनिका बाल कुपोषण दर अड़चालिस रहेको छ उहाँले जानकारी गराउनु भएको थियो डडेलको भितमदी क्षेत्रमा पर्ने महाकाली नदी पछिको दोस्रो ठूलो नदी रंगुन नदीमा पक्की पुल निर्माण हुन थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् वर्षेनी पुल नहुँदा वर्षाको समयमा दुईदेखि चारजना नदीतर्दा भोग्ने हराउने र नदी, रा नदी वारपार गर्दा समस्या हुने गर्थ्यो तर पुल निर्माणपछि भने यो दुःखबाट मुक्ति पाइने स्थानीय बासिन्दाको भनाइरहेको छ जिल्लाको भितीमदी क्षेत्रको परशुराम नगरपालिका स्थित रंगमु नदीमा पक्की पुल निर्माण हुन थालेपछि वर्षातको समयमा बाढ़ीमा तर्दाको जोखिमबाट मुक्ति हुने भन्दै स्थानीयवासी खुशी भएका परशुराम नगरपालिका कटालका स्थानीय समाजसेवी कैलाश पाण्डेले बताउनुभयो अहिले पिल्लर हाल्ने काम भइरहेको पुलको लम्बाई दुई मिटर रहेको छ भने उक्त पुल एघार करोड़ लागतमा निर्माण भइरहेको छ परशुराम नगरपालिकाको लालढुङ्गा बजार र कटाल बजारलाई जोड्ने गरी निर्माण भइरहेको पुल निर्माण भएपछि भित्री मधेश क्षेत्रसहित रूपाल बगरकोट तथा बैतडीको तल्लो सोराडका पाँच गाविसका हजारौं स्थानीय बासिन्दा लाभान्वित हुनेछन् पुल निर्माणपछि परशुराम नगरपालिका परशुराम धार्मिक क्षेत्रमा धार्मिक पर्यटनको आगमनमा वृद्धि हुने विश्वास स्थानीय लिएको कटालका पदमजोशीले बताउनु भएको छ गत वर्ष निर्माण शुरू भएको पुलको आर्थिक वर्ष दुई हजार चौहत्तर पचहत्तरमा निर्माण कार्य सम्पन्न गर्ने निर्माण पक्षले जानकारी दिएको छ रंगु नदीमा पुल नहुँदा वर्षातको समयमा सो क्षेत्रका स्थानीय बासिन्दा स्वास्थ्य उपचारदेखि दैनिक उपभोग्य सामग्री खरिदका लागि समेत वञ्चित हुने गरेका थिए भने विध्यार्थी बाढ़ी आएको समयमा ट्यूबमा पार गरी जोखिम मोलेर विद्यालय जाने आउने गरेका थिए सूचाङ्कको पुछारमा रहेको बचाङमा सरकारले संकलन गरेको गरीबको सूचीमा हुने खाने धनी वर्गहरूकै नाम समावेश गरिएको छ जसको घरमा एक छाक खान अर्को छा के खाउ भन्ने छन् तर यी गरीबहरूलाई अझै पीड़ामाथि पीड़ा थपेका पीड़ा छन् तर यो गाविस विकास कमा वास्तविक गरीबको नाम समेटिएको छैन सरकारले देशमा विद्यमान गरीबको संख्या घटाउने भन्दै दुई हजार सालमा गरीब घर परिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेर गरीब परिवारको नाम संकलन गर्ने कार्य शुरू गरेका थिए कार्यक्रम शुरू भएपछि बझाङ जिल्लाका बयालिस गाविस र एक नगरपालिकामा जिल्ला विकास समिति अन्तर्गतका सामाजिक परिचालक र सचिव मार्फत घर पहिचान सर्वेक्षण फारम थियो गडरा गाविस छका विष्णु बहादुर थापाले फारम मार्फत संकलन भएको सूचनाका आधारमा सार्वजनिक गरिब घर परिवारको पहिलो सूची निकै सताइ र पूर्वाग्रही भएको बताएका छन् उनका अनुसार गडरायामा गरीबको सूचीमा सरकारी जागिरे धनीमानी व्यक्ति र अन्य गाविसमा कुनै संस्थाका निर्देशक सचिवको नाम परेको परेको छ वास्तविक गरीबको नाम भने परेको छैन कतिसम्म गरीबले सरकारबाट पनि अपहेलित हुने सरकार यी खबर सम्बन्धित जिल्ला विकास समितिमा समयमै खबर गराउन गाव नगरपालिका सम्बन्धित निकायमा समयमै यसको खबर गराउन न त एकल महिला गरीबका नाम छन् न त अन्य गरीबका नाम नै समावेश गरेका छन् को हुन वास्तविक गरिब पहिचान गराई परिचय पत्र उपलब्ध गराउ सरकारी कर्मचारी र अन्य धनीमानी व्यक्तिका नाम अरू भन्दा प्राथमिकतामा परेका छन् अन्य गरीब सर्वसाधारणलाई गरीबका नाममा धनी र पहुँचपालाले कर्मचारीले लूटको लुट खेती जस्तै बनाएका छनृ नेपालमा कर्मचारीले घुस माग्दा सेवाग्राईले पनि आफ्नो आफ्नो काम छिटो हुने विश्वासमा घुस दिने गर्दछन् तर घुस लिने र दिने दुवै भ्रष्टाचारी हुन् घुस मागेको सत्य साबित भए यसै घुसको विषयमा नहुनुपर्ने होइन डोटीमा एक हुनुपर्ने घटना भएको छ डोटीमा एक कर्मचारीले घुस माग्दा पिटाई पाएका छन् जिल्लाको बर्सेन गाविस इलाका वन कार्यालय बिपी नगरमा कार्यरत सहायक वन अधिकृत गुन्जन गहतराजले स्थानीय एक जटीबुटी ठेकेदारसँग घुस माग्दा पिटाई पाएका हुन् गहतराजको आँखामा चोट लागेको र उपचारका लागि काठमाडौँ लगिएको जनाइएको छ जटीबुटी ठेकेदार टेकबहादुर बोहरालाई जिल्लावन कार्यालय डोटीले छुट पूर्जी दिएको भए पनि इलाका वन कार्यालय विपिनगरका प्रमुख गहतवाजले पचास हजार नदिए जाँच पास पूर्जी नदिने बताएपछि कुटपिट गरिएको बताइएको छ सहायक वन अधिकृत गहतराजलाई हातपार गर्ने ठेकेदारका छोरा हर्क बोहरा अहिले प्रहरी नियन्त्रणमा छन् जटीबुटी बोकेको गाडी रोकेर घुस माग्न खोजेको र आफूले नदिएपछि अधिकृत गहतराजले गाली गर्दै एक चटकन हिर्काएको र आफूले पनि सहन नसकेर मुक्का हानेको बोहराले बयान दिएका छन् यस सम्बन्धमा सहायक वन अधिकृत गहतराजलाई बुझ्न खोज्दा उहाँको मोबाइल सम्पर्क हुन सकेन जिल्लावन कार्यालय डोटीका जिल्लावन अधिकृत बद्री कार्कीले कर्मचारी कुटपिट गरिनु गलत भएको भन्दै घुस मागेको मा साँचो ठहरिएमा सहायक वन अधिकृत गुन्जन गहतराजलाई कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ सुदूर पश्चिम भारत परहरले विप्लव माओवादीका नेता तथा कार्यकर्तामाथि व्यापक निगरानी बढ़ाएको छ पछिल्लो समयमा देशका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पर्दाय कम्पनी एन्सेलका टावरमाथि आक्रमण तथा आगजानी र केही सरकारी कर्मचारीहरूलाई दुर्व्यवहार जस्ता गतिविधि बढ़ाएको भन्दै प्रहरले विप्लव माओवादीका नेता तथा कार्यकर्तामाथि निगरानी बढ़ाएको हो केही दिन अघि विकास निर्माणका योजनामा धनगढ़ी उपमहानगरपालिकाका इन्जिनियरले स्थानीय उपभोक्ता समितिबाट कमिशन लिनेछ गरेको भन्दै नेकपा विप्लव माओवादीका कार्यकर्ताले कार्यालयमै कालो मसो दलेका थिए राज्यको करचली गरेर रा, विभिन्न बहानामा उपभोक्ताहरूलाई ठगिरहेको भन्दै विप्लव माओवादीले देशका विभिन्न क्षेत्र दूरसंचार सेवा प्रदाय कम्पनी एन्सेलका टावरमाथि आक्रमण तथा आगजानी गरिरहेकै बेला धनगढ़ी क्षेत्रीय कार्यालयमा अज्ञात समूहले तोडफोट गरेपछि सुदूरपश्चिम वर्ग विप्लव माओवादीका नेता तथा कार्यकर्तामाथि व्यापक निगरानी बढ़ाएको हो हीजेड त्याइस गते जिल्ला अस्पताल बैतरीमा भएको घटनापछि जिल्लामा देखिएको समस्यालाई समाधान गर्नका लागि राजनीतिक दल तथा स्थानीय प्रशासनले सक्रियता देखाएको छ जिल्ला प्रशासन कार्यालय बैतरीमा बसेको सर्वदलीय बैठकले साथ बुधे निर्णय गर्दै गैर कानूनी रूपमा काम गर्ने जोसुकैलाई पनि कार्वाही गर्नुपर्ने कुरामा सहमति जनाएका छन् यसका साथै जिल्लामा शान्ति सो र सामाजिक सद्भावलाई कायम गर्न पनि राजनीतिक दलहरू सहमत भएका छन् यस्तै जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि भएको दुर्व्यवहारको घटना अनुसन्धानको प्रक्रियामा रहेकाले सेवा सुचारू गर्नका लागि अनुरोध गर्ने निर्णय समेत भएको छ प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीका अनुसार जिल्लामा सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा खलल पुर्याउने क्रियाकलाप हुन नदिन सबै दल सहमत भएका छन् यस्तै जिल्लामा कार्यरत कर्मचारीहरूको मनोबल गिराउने कार्य कसैले नगर्ने र सेवाग्रहले पनि प्रभावकारी रूपमा सेवा प्राप्त गर्ने वातावरणको सृजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनुभयो यस्तै डाक्टर अवस्थीमाथिको भएको दुर्व्यवहारलाई लिएर कर्मचारीहरूले थालेको आन्दोलनलाई फिर्ता लिनका लागि अपील गर्ने निर्णय भएको बताइएको छ यस्तै जिल्लामा सहज वातावरण बनाउनका लागि कुनै पनि घटनालाई राजनीतिकरण हुन नदिनतर्फ सबै राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् यसैबीच राजनीतिक दलहरूबीच भएको साथ बुधे निर्णयमा कर्मचारीहरूले सैद्धान्तिक सहमति जनाएका छन् जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्लाधिकारी सहित बसेको कर्मचारीहरूको बैठकले सो सहमति जनाएको हो राजनीतिक दलहरूबीच भएको साथ बुधे निर्णयलाई आधिकारिक ट्रेड युनियनका तर्फबाट सैद्धान्तिक सहमति जनाइएको र आन्दोलन फिर्ता लिने वा नलिने विषयमा भोलि बैठक बसेर निर्णय लिने आधिकारिक ट्रेड युनियनका अध्यक्ष कमलापति भट्टले बताउनु भएको छ यार्सा संकलनको एक महिनापछि यारसा गुम्बा संकलक घर फर्कन थाले थालेका छन् यारसा गुम्बामा कमी आउन थालेपछि संकलकहरू घर फर्किन थालेका हुन यस वर्ष ढिलो गरी वन खुलेको कारण पनि यार्सागुम्बा चाँडै सडेको अवस्थामा पाइन थालेपछि यार्सा गुम्बा संकलकहरू घर फर्किन थालेका हुन बाहिर जिल्लाका यार्सा संकलक तथा केही स्थानीय संकलक पनि घर फर्किन थालेका छन् लेकमा यारसा गुम्बा नपाइने भएपछि संकलकहरू घर फर्किन थालेको दार्चुलाको घुसासाथका केव सिंह लोथियालले बताउनु भएको छ अहिले दैनिक वनबाट घर आउने क्रम बढ़ेको छ स्थानीयहरू भने घर फर्किएर घरको काम गर्न थालेका छन् गत वर्षको भन्दा पनि कम यार्सा गुम्बा पाइएको संकलकहरूले बताएका छन् यस वर्ष लेगतिर वर्षा हुन सकेको छैन वर्षा नहुँदा पनि यार्सा पाइन नसकेको संकलकहरूले बताएका छन् तल्लो क्षेत्रमा पानी परे पनि यार्सा पाइने जंगलमा पानी पर्न छोड़ेको गुम्बा संकलक को लागि अझै एक महिनाको अवधि बाँकी रहेको छ यसपटक यार्सा गुम्बा संकलन व्यवस्थापन समितिले जेठ एक गतेदेखि असार मसान्त मसन्तसम्म यार्सा संकलन गर्ने अवधि तोकेको छ जिल्लाको व्यास राप्ला सितोला घुसा गुल्जर र खण्डेश्वरी लगायतका वनहरूमा खुल्ला गरिएको थियो यी सबै वनहरूमा यसपटक दस हजार बढ़ी यार्सा गुम्बा गएको अपिनापा क्षेत्र कार्यालयले जनाएको छ तपाई संवैधानिक राज संस्था र हिन्दू राष्ट्र पुनर्जीवित गर्ने लक्ष्यको नजिक पुगिसकेको स्थानीय विकास सहायक मन्त्री लामाको भनाई चौसठी थान पोल चोरी भएको एक महिना पुग्न लाग्दा समेत कुनै अत्तोपत्तो छैन लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो जिल्ला वन कार्यालय जरुरी सूचना वन क्षेत्रमा हुने आग लागले लाखौं वर्ष लगाएर हुर्के बढेकाभरमै नाश हुने भएकाले वनमा आगो लगाउने कार्य नगरौ नगरौ कहिले काही वनमा लागेको आगो बस्ती क्षेत्रमा सरी भौतिक र मानवीय क्षेत्र हुने जङ्गली जनावरको वास विनाश भई वन्यजन्तुको अस्तित्व खतरामा पर्ने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 तपाई अहिले बयानब्बे दशमलव मेका हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो भर्खरै हामीले प्रस्तुत गरेका थियौं डडेलथुराको झण्डै आधा जनसंख्या आश्रित जिल्लामा कुपोषण दर निकै उच्च रहेको तथ्याङ्क बजाङमा गरीब पहिचान परिचय पत्र हुने खानेको पोल्टामा स्थानीय विकास सहायक मन्त्री रेशम लामाले जनताका दुःख पीड़ा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मात्र बुझ्न सक्ने बताउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ने कैलालीको दोस्रो जिल्ला अधिवेशनमा आज सुकटमा उद्घाटन गर्दै मन्त्री लामाले रापरपा जनताको पार्टी भएको बताउनु भएको हो रापरपा नेपाल, रापर नेपाल उन्नत जातको बिउ भएको भा, भन्दै अब चाँडै चर्किलो नक्षत्रका रूपमा उदाउने बताउनु भएको छ उहाँले देशका ठूला पार्टीहरू नै विदेशीको आड़ र इशारामा चलिरहेको आरोप लगाउनु भएको छ जनताको समृद्धिका लागि नै रापरपा सरकारमा गएको भन्दै स्थानीय विकास सहायक मन्त्री लामाले राष्ट्रिय अखण्डता संवैधानिक राज र हिन्दू राष्ट्रलाई पुनर्जीवित गर्ने लक्ष्यको नजिक पुगिसकेको बताउनु भएको हो अधिवेशनलाई उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुदूरपश्चिम संयोजक चन्द्रबहादुर गुरूङले संविधानमा अलग मत कायमै रहेको बताउनु भएको छ उहाँले असहमति रहदा रहँदै पनि संविधानले नेपाली जनताका लागि थुप्रै नयाँ क्राहरू ल्याएको भन्दै अब कार्यान्वयनको बाटोमा लाग्नुपर्ने बताउनु भएको छ उहाँले संविधानमा उल्लेखित राम्रा पक्षको कार्यान्वयनको एक चूट हुनुपर्ने भन्दै आफ्ना मुद्दा तीन एजेन्डा सरकारबाटै पूरा गराउने दावी गर्नु भएको हो आदिवासी महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका संयोजक गुरूङले सरकारमा गए पनि संवैधानिक राज र हिन्दू राष्ट्रको नछोड़ेको दोह्रयाउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य राजेश भण्डारीले संवैधानिक राजतन्त्र र संविधानको कार्यान्वयनको लागि मात्र पार्टी सरकारमा गएको बताउनु भएको छ लोकतन्त्र र गणतन्त्रका नाममा देशमा सीमा ने काम भएको भन्दै उहाँले सरकारबाट फिर्ता आई सड़कबाटै हिन्दुत्वका लागि माग पूरा गर्न लाग्नुपर्ने धारणा राख्नु भएको छ केन्द्रीय सदस्य रामबहादुर शाहले मुख्य एजेण्डा हिन्दू राष्ट्र बताउनु भएको छ उहाँले विशेष परिस्थितिका कारण मात्र आफ्नो पार्टी सरकारमा गएको भन्दै हिन्दू राष्ट्रको शंका गर्न नहुने बताउनु भएको हो त्यस्तै कार्यक्रममा बोल्दै रापरपा नेपालका केन्द्रीय सदस्य सबिना सिंह शाहले रापरपाले मात्र नेपाली जनताको रक्षा गर्न सक्ने बताउनु भएको छ उहाँले गणतन्त्रका नाममा नेपालको विनाश भइरहेको भन्दै रापरपा नेपालले लिएको हिन्दुत्वले मात्र देशको विकास हुन सक्ने बताउनु भएको छ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बलकोद्वारा द्वारा हजार बहत्तर तथा मंगसिर पुस महिनामा संचालित व्यवस्थापन संकायतर्फ चार वर्ष स्नातक तह बीबीएस प्रथम वर्ष दुई हजार बहत्तरको परीक्षाको परिषय प्रकाशन गरिएको त्रिवी संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम दुई अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने आठ जना परीक्षार्थीलाई दुई सालसम्म दुई वर्षका लागि त्रिवीबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपर्ने गरी निष्कासन गरिएको कार्यालयले जनाएको छ परीक्षा को परीक्षापल वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट टीयू बजाङ जिल्लाको दुर्गम गाउँमा एकल महिलामाथि जवरजस्ती करिी गर्ने खोज्दै एक युवकलाई परहरले पक्राउ गरेको छ पक्राउ पर्नेमा कैलाश गाविसचारका उन्तीस वर्षीय रणबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बजाङले जनाएको छ कैलाश गाउँ विकास समिति चार बस्ने तेत्तीस वर्षीय एकल महिला पारसी देवी सिंहलाई मध्यरातमा जबरजस्ती करिी गर्न खोज्दा पीड़ितले जाहारी दिएपछि सिंहलाई घरबाटै गर पक्राउ गरेको प्रहरले बताएको छ सिद्ध धर्मिक क्षेत्र खप्तमा गंगा दशहर मेला शुरू हुने तीन दिनसम्म चल्ने मेलाका लागि मेला, मेला भर्न हजारौं दर्शनार्थी खप्तड़ क्षेत्रतर्फ जान शुरू गरेका छन् गंगा दशहरा मेलामा गाउँ जाउँ खप्तड़का सुन्दर फाँटहरू घुमौं त्रिवेणीमा स्नान गरौं भन्ने सन्देशका साथ खप्तड़ मेला शुरू हुँदैछ गंगा दशहर मेला भोलि असार एक गति लाग्ने भएकाले टाडा टाडाबाट आउने दर्शनार्थीहरू तथा श्रद्धालु भक्तजनहरू खप्तड खपतका बाइस पाटुन खप्तड बाबाको आश्रमको अवलोकन डाँफे कोटको डाँडाबाट खप्तडका पाटुनहरूको दृश्यावलोकन गर्न र खपतडको त्रिवेणीमा स्नान गर्नका लागि दर्शनार्थीहरू खप्तड जाने गर्दछन् कैलाली जिल्लाको बेहडाबाबामा हिजोदेखि शुरू भएको गंगा दशहरा धार्मिक महोत्सवमा गरिने भेनुमानस पाठ यज्ञ अर्थात गौ पूजा एवं दर्शनका लागि लोपोन्मुख नौमुठे गाई ल्याएको छ हातको मुठीले गाईको उचाइ नाप्दा नौमुठी पुग्ने भएकाले यो गाईलाई नौमुठे गाईको नाम दिएको हो नेपालको अछाम जिल्लामा मात्रै पाइने बताइएको यो गाई असी सेन्टीमिटर उचाइको रहेको गौपूजा कथावाचन पण्डित कृष्ण जोशीले बताउनु भएको छ पछिल्लो समयमा नौमुठे गाई लोपोन्मुख अवस्थामा पुगेको भन्दै यसको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो पटक गौ पूजा गरिएको आयोजक समितिले जनाएको छ नौ मुठे गाई विश्वमै सबैभन्दा सानो दुधालो गाई रहेको भनी गिनीज बुकमा नाम दर्ता भएको कथावाचक कथा जोशीले बताउनु भएको छ धनगढ़ी उपमहानगरपालिका सोह्रमा रहेको बेहेटा धाममा गंगा दशहराका दिन मेला लाग्ने गर्दछ यो मेलामा नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजन बेहड़ा बाबा धाममा आउन थालेका छन् भारतीयले बेहेडा बाबालाई कुल देवताका रूपमा पुज्ने गरेका छन् गंगा दशहराको दिन बेहड़ा बाबा मन्दिरमा पुगेर भगवान शिवको पूजा गरेमा सम्पूर्ण पापबाट मुक्ति पाइने जनविश्वास रहेको छ प्राचीन कालमा अहिलेको बेहेडा बाबा धाम रहेको जंगल क्षेत्रमा गाईवस्तु चराउने क्रममा भारतका एक ग्वालाले गाईको नियमित रूपमा दूध खसाउने गरेको र धुध खसाउनुको कारण पत्ता लगाउँदै जादा उक्त स्थानमा शिवलिंग फेला पारेपछि त्यसै समयदेखि त्यस क्षेत्रमा बेहाड़ा बाबा मन्दिर निर्माण गरी शिवलिंगको पूजा अर्चना गरिदै आएको हो भन्ने किम्बदन्ती रहेको छ धनगढ़ीदेखि करिब पन्ध्र किलोमिटर पूर्वोत्तरतर्फ पर्ने यो धार्मिक क्षेत्रको उचित प्रसार प्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको विकास पनि हुन सकेको छैन आर्थिक सामजिक तथा शैक्षिक रूप में सबभा पछाडी पड़ेगा बझांगादी समुदाय का छोराछोरी शैक्षिक सामग्री वितरण कर नेपाल बाल मजदूर सरोकार केन्द्रले बादी समुदायका स्कूले बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो स्कूल ड्रेस काफी कलम र झोला किन्ने खर्च नभएर विद्यालय जान नसकेका वादी समुदायका बालबालिकाहरू संस्थाबाट स्कूल ड्रेस झोला काफी कलम जुत्ता साबुन ब्रश पाएपछि खुशी भएका छन् शैक्षिक सामग्री पाएका वादी समुदायका दशजना बालबालिकाहरू विद्यालय जान तयार भएका छन् यस्तै टुहोरा बालबालिकाहरूलाई समेत शैक्षिक सामग्री वितरण गरिएको छ शैक्षिक सामग्री नभएर विद्यालय जान नसके टोहरा बाल बालिक शैक्षिक सामग्रीतरण कर आज यूएमएन अंतर्गत महिला कल्याण बचत तथा ऋण सहकारी संस्था सुनिकोट मवी सुनीकोट सुनी का दस जना मस्ट प्राविक तीन रमूना प्राभिक तीन तीनजना गरी सोह्रजना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको सुनिकोट माविका निमित्त प्रधान तीरपुरे कठायतले बताउनु भएको छ विद्यार्थीलाई स्कुल ड्रेस एक जोर जुत्ता कापी कलम झोला वितरण गरिएको कठायतले जानकारी दिनु भएको छ सोह्रजना बालबालिकाको कुनै पनि व्यक्तिका आमा बुवा नभएको र आफन्तको घरमा बस्दै आएको समेतले बताउनु भएको छ रक्त आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाएको छ रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून चौधका दिन यो दिवस मनाउन थालेको हो मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्य इस्टिनरको जन्मदिन चौध जूनको अप्सरमा सन् दुई हजार चारदेखि विश्व रक्तदाता दिवस मनाउन थालेको हो दिवसलाई नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरूलाई सम्मान गर्ने अवसरको रूपमा समेत लिने गरेको छ नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रको लागि आएको चौसठी थान पोल चोरी भएको एक महिना पुग्न लाग्दा समेत कुनै अतोपत्ो छैन गोकुलेश्वर गाविसको ओडनम्बर छ नक्तडबाट विद्युतका पोलहरू हराएका हुन। जेठ पहिलो साता पोलहरू जिल्ला ल्याउने क्रममा गोकुलेश्वर राखिएको अवस्थामा गायब भएका थिए नक्तडका स्थानीयले विद्युत नपाएको भन्दै पोल गायब गरेको जनाइएको छ विद्युत प्राधिकरणले पोल चोरी भएको निवेदन प्रशासनमा दर्ता गराएको समेत लामो समय भएको छ तर न पोल पाइएको छ न त पोल गायब गर्नेलाई सार्वजनिक गरिएको छ नेपाल विद्युत प्राधिकरणका फोरम्यान पदम बहादुर बमले पोलको खोजी भएको बताउनु छ नक्तडका स्थानीयले नै गायब गरेका छन् तर उनीहरूले कुनै हालतमा पनि पोल फिर्ता नगर्ने बताएको बमले बताउनुभयो बुधबारसम्म पोल लगेकाहरूको नामावली दिन्छौं हामीलाई विद्युत हुनु पर्यो भन्ने माग आएको छ वहाँले भन्नुभयो तर पोल फिर्ता कुनै हालतमा नहुने उनीहरूको अडान रहेको छ गोकुलेश्वरका सबै राजनीतिक दलहरू एकमुष्ट भएर पोल फिर्ता नगर्ने जनाएको कार्यालयले जनाएको छ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 अब आज राती, राती साधारणतया देशभर मौसम बदली हुनेछ यसका सा। साथै देशका मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन सहित क्षणिक वर्षा हुनेछ भने पूर्वी नेपालका केही ठाउँमा पनि छिटफूट मात्रामा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू डडेलधुराको झण्डै आधा जनसङ्ख्या आश्रित जिल्लामा कुपोषण दर निकै उच्च रहेको तथ्याङ्क महिलाको नाममा जग्गा रङ्गुन नदीमा पक्की पुल निर्माण हुन थालेपछि स्थानीय बासिन्दा हर्षित पुल निर्माण सम्पन्नपछि डडेलधुरा र बैतडीका नागरिक लाभान्वित हुने बझाङमा गरिब पहिचान पैचे पत्र पोल्टामा घुस मागेको भन्दै डोटीको लाना केदारेश्वर इलाका वन कार्यालयका सहायक वन कुटिए सुदूरपश्चिममा विप्लव माओवादीका कार्यकर्तामाथि निगरानी बैतडीमा स्वास्थ्य कर्मीमाथिको अवध र व्यवहारप्रति उत्पन्न परिस्थिति समाधान गर्न राजनैतिक दल र स्थानीय प्रशासनको सक्रियता र गुम्बामा कमी आउन थालेपछि दार्चुलामा यार्सा संकलकहरू घर फर्किन थाले संवैधानिक राज संस्था र हिन्दू पुनर्जीवित गर्ने लक्ष्यको नजिक पुगिसकेको रापरपा नेपालका एक नेताको दावी